नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा र प्राविधिक मित्रमा हुनुहुन्छ राज र मसु तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगास इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुन्न सक्नुहुनेछ हामी हरेक दिन उपस्थित हुन्छौँ दुई बजीको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र कार्यक्रम अर्पण समर्पणको व्यवसायमा पनि तपाईँ पनि आउन सक्नुहुनेछ आफ्नो आफन्तजनक घर सम्झनासको दुई बाटो भएर कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार अर्बन होली अनि मलाई वीरेन्द्र भान्जा विजय भान्जा शङ्कर मामा इन्द्र कुमार मामा गोराको बसिया मन डाका आमा यति बेला धादिङबाट सञ्जय चेपाङ आउनु भएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश मरेर गइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त जन घर प्रया लगायतका सम्पूर्ण प्रियजन मित्रलाई सम्झना हुन्छ भने कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको आजको बसाइमा भने लोकदुरी भाकालाई हामी कार्यक्रममा स्थान दिन्छौँ मिठा मिठा लोकदोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने छौँ हामी र कार्यक्रमको आजको बसाइमा भने हामी लोकदुरी भाकालाई मात्रै कार्यक्रममा स्थान दिन्छौँ र मिठा मिठा लोकदुरी भाकाहरू बजाउँछौँ र कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै साथ री अशोक लामा नयाँ नम्रो खबर हुन्छ अशोकजी कार्यक्रममा आउनु भएको छ कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ धन्यवाद हजुर श्रृङ्खलाहरूमा यति बेला कुरा साथ गोठेरी अशोक लामा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश बाँडेर गइसक्नु भएको छ अब नि कार्यक्रममा हामी एउटा मिठो लोकदोरी भाका सुन्छौँ यो लोकदोरी भाका पछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ भाकुर भाकुर भाकुर जाओ नया को छी बने जो को के बने बर्सिदेऊन मायाको झरी बनेर निकै नै मर्मेश थियो हामीले विश्वभूमा राखिसकेका छौँ कि कार्यक्रम समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय राख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय र कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा भनेर प्राविधिक मित्रले सराह गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हेलो सङ्नाजी के छ तपाईँको नयाँ नयाँ खबर सुनाउनुहोस् केही पनि सुन्नुहुन्छ सहभागी हुनुहुन्छ को कसले आफ्नो सम्झना सन्देश राख्न चाहनुहुन्छ धन्यवाद यति बेला वीरेन्द्रगरबाट सबिना हुनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना सन्देश राखेर रा बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले सराह गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर दादा? कार्यक्रम सकिने लगतै हुनेछ सँगसँगै सँगसँगै खाजा हुन्छ कि जस्तो छ है भनेको मैले सहभागी हुनुहुन्छ सम्झना सन्देश राख्न चाहनुहुन्छ अनि मेरो साथी सनक लामो लागि दादा, रमेश हुन्छ शुक्ला जी कार्यक्रममा आउनुभयो खुसी लाग्यो कस्तै गरी माया गर्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार दादा, यति बेला खोराकबाट शुक्ला लामा आउनु आउनुभएको थियो र आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना सन्देश बाँडेर गइसक्नु भएको छ हामीलाई पनि निकै माया गरिराख्नुहुन्छ सम्झिराख्नुहुन्छ यस्तै गरी तपाईँ पनि कार्यक्रममा आउँदै गर्नुहोला पनि कार्यक्रममा एउटा मिठो लोकदोरी भाका सुन्ने बेला भएको छ मिठो लोकदोरी भाका सँगसँगै हामी एकैछिन विश्रामको समयमा जानेछौँ विश्रामपछि फेरि उपस्थित हुने कार्यक्रम अर्पण समर्पणको व्यवसाय सँगै रहनुहोला खे स्कूल जानी ये मात्र जाने मैं तारा बाजू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 भुबाको चौरासी पूजा अनि छोराको व्रतबन्ध गर्ने दिन नजिकै सक्यो पूजा सामग्री केही बन्दोबस्त भएको छैन कहाँ जाने होला काका त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा खैरनी चार पर्सामा कालीका पूजा सामग्री छँदैछ नि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 पिकअप एक, एक सी सी को, को प्लाटिना बाइक पाइप फाइनेंस सुविधा एक्सचेंज अफर जीनियन स्पियस पार्ट तथा दक्ष रवी मेकानिक द्वारा सर्विस को सुविधा बजाज कंपनी को बाइक आधिकारिक बिक्रेता आशीर्वाद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 योहो हो रेडियो अर्पण एक सौ सात अपलो पांच मेगा हर्ज यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको समर व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ सा। सामुदायिक रेडियो रेडियो अर्पण रे एक सय र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर भएको छ भन्ने आशा अनि विश्वास राखेको छु डब्लु डब्लु डब्लु टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले गरिराख्नु भएको छ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट सनक सोनकजी के छ तपाईँको नयाँ नलु खबर बसी बसो भन्नु पऱ्यो है खास खानु भयो कि हाम्रो भएको छैन कार्यक्रम सकिने लगती हुनेछ हुन्छ सनकजी कार्यक्रममा सहभागी हुनुहुन्छ को कसलाई सम्झना सन्देश राख्न खुसी लाग्यो अहिले छुटिन्छ नमस्कार यति बेला कोराकबाट सनक तामाङ आउनु भएको थियो आफ्नो आफन्त इष्ट्रमित्रहरूलाई सम्झना सन्देश बाँडेर गइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ आफ्नो आफन्तजन घर पिर लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म कुराकानी गर्ने तथकमा जुटिराखेको छु हेलो नमस्कार मस्कार हजुर बिताउनु भएको छ गणेशजी कार्यक्रममा सहभागी हुनुहुन्छ हुन्छ गणेश चाहिँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला जुटपानी चारबाट गणेश भट्ट आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो नमस्कार हजुर को बोल्दै हेलो हजुर कहाँबाट को बन्द हुनुहुन्छ कडाकबाट सुन सुनिजी खोराकको मौसम के कस्तो छ आज सितम महसुस गरिरहनु भएको छ त्यसैलाई हुन्छ सुनिजी कार्यक्रममा सहभागी हुनुहुन्छ क कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ धन्यवाद हुन्छ सुनिजी कार्यक्रममा आउनुभयो अहिले भने छोडिदिन्छौँ नमस्कार यति बेला कोराकबाट सोनम तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ हामीलाई पनि निकै सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ फेरि पनि कोही मित्र हुनुहुन्छ सम्झना सन्देश राख्नको लागि हेलो नमस्कार हजुर भण्डारतिरको मौसम कस्तो छ आज कार्यक्रम सकिने बन्छ त्यसलाई सम्झना यति बेला भण्डाराबाट राममायान्त सम्ेर गइसक्नु भएको छ अब नि कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ भोलि फेरि अर्को अवस्था लाइनमा तपाईँ हाम्रो भेट हुने नै छ यति बेलुकासम्म असामुदायिक रेडियो रेडियो अर्पोन्ट एक सय चार थुप्रो पाँच मेगा सँगसँगै इन्टरनेट विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवस्थालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र आ, फोन गर्ने साथीहरू हुनुहुन्थ्यो धादिङबाट सञ्जय चिपमाङ कुराकबाट अशोक लामा विदनगरबाट सबिना कुराकबाट शुक्ला लामा कुराकबाट सोनक तामाङ चारबाट गणेशपट्ट कुराकबाट सोनक अन्तिममा फोन गर्ने साथी भण्डाराबाट राममाया फेरि फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद र दिनसम्म मेरो आवाजलाई रेडियो स्टेटसम्म पुऱ्याउने प्राविधिक मित्रका साथी राजलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री मधिवस मगर पनि कार्यक्रममा एउटा मिठो लौदरी भाकालाई अगाडि बढाउँदै आजको कार्यक्रम अर्पण समर्पणको श्रृङ्खलाबाट बिदा हुन्छु नमस्कार मन थो हिजो हस्ती आज संतै क्यारे जाऊ भेदना तिस पारी उनको बस्ती देवता भाकिन की परखाइ पर खाई एतै मज कारी जम भेटना मे तीस पारी उनको बस्ती एतै यु कारी जम भेटना पारी उनको हस्ती चौतारी घर भल्किस्ती हुई जो हस्ती